श्याम तेराधे गोविन्द कृष्ण प्राप्ति त्यस्तो कुन साधन हो जसबाट हामी भगवान श्री हरिलाई प्रसन्न पारेर कलियुगका समस्त विकार विकृतिहरूबाट मुक्त हुन सकौ भनेर सोध्नुहुन्छ र उहाँहरूको प्रश्नको जिज्ञासाको अभिनन्दन गर्दै शुद्धी हुन्छ सौनगणलाई हजुरहरूले भगवानका प्रश्न गर्नु हो भगवान्का लिला कथाहरू म साधुवाद गर्दछु हजुरहरूलाई जसले भगवानको नित्य मन लगाएर कथा सुन्द्रेणवताम स्वथाम कृष्ण पुण्य श्रवण किर्तन हृदयन्ती विशोरी सधाम गवान श्री हरिवानी भगवानको झलक पाउन थालेका भक्तहरू निद्रामा सुत्या बेला पनि प्रभुलाई नै देख्नुहुन्छ कहिले गंगा स्नान चलिरहेको छ कहिले तीर्थ यात्रा चलिरहेको छ कतै किर्तन चलिरहेको छ कतै तीर्थको परिक्रमा चलिरहेका छन् यसरी सम्पूर्ण जीवन अनि रजु र साधक अनि एकदिन यस्तो स्थिति आउँछ नित्यन्ते सर्व संशयन्ते चासिस्मिन दृष्टि बराबरे परब्रह्म परमात्माको प्रत्यक्ष दर्शन प्राप्त गरेर प्रभुको अनुकम्प प्राप्त गरेर सम्पूर्ण हृदयका ग्रन्थीहरू खुल्छन् सारा सन्देहहरू मेटिन्छन् जान्नुपर्ने कुरा कुनै नजानेको हुँदैन सर्वज्ञ बन्न पुग्छ र भगवानको दिव्य परम भगवत धाममा निवास गर्ने सौभाग्य पाउँछ भनेर यसरी वर्णन गर्नुभयो सुनाउनुभयो अनि जगत गुरु भागवत रचेको आफ्ना पुत्र सुखस् सुखदेव सुकर स्वामीलाई सुनाएको पढाएको इत्यादि सारा कुराहरू सुनेपछि उहाँहरूका मनमा अनेकौं प्रकारका प्रश्नहरू उठ्छन् र ती प्रश्नहरूको जिज्ञासा पनि उहाँ प्राप्त हुन्छ सबै मुनिका सामु सुधी ती प्रश्नहरू जिज्ञासाहरूको अभिनन्दन गर्दै भगवान्का विभिन्न अवतारहरू चौविस अवतारहरूको वर्णन गरेर सुनाउनुहुन्छ विराट रूपदेखि सुरु गरेर विभिन्न अवतारहरू हुँदै हम्स अवतार, दे। अवतार समेत देशभित्र परेको छ चौबिस अवतारभित्र ती सबै रूपहरू वर्णन गरेर सुनाउनुहुन्छ मुख्य अवतार दस अवतार हुन्छन् मत्स्य कुरादी कल्कीसम्म गएर पूर्ण हुने ती सबै अवतार पनि सुनाउनुहुन्छ र त्यसपछि श्रीमद् भागवतको यसरी रचना गरेर आफ्ना पुत्रलाई पढाएका समय प्रसङ्ग सुनाइसकेपछि सबै गा मुनिगणहरूका कौतूहलहरू उत्सुकताहरू बढ्छन् उहाँले भन्नुहुन्छ जगत गुरु वेदीले कुन युगमा कसको प्रेरणा अहिलेको जुन मनमन्तर हजुर हजुरहरू श्रोता बनेर मिराखेका छ अहिले वैवस्वत मनमन्तरको पालो छ अहिले सातौं मनो महाराजको पालो यस मनमन्तरमा पनि सत्यवती नन्दन पराशर नन्दन भनेर भगवान स्वयं कृष्ण दैव्यास भनेर पाल्नुभयो अवतार ग्रहण गरेर र उहाँले धर्मको व्यवस्थाको लागि ग्रन्थहरू रच्नुभयो सत्र पुराणहरू रचिसक्नु भएको थियो महाभारतको रचना गर्नुभयो एक लक्ष्य श्लोकात्मक विराट मागमा वेदका शाखाहरू विभाजित गरेर वेद भन्ने नाम आफ्नो अर्जन गर्नुभयो सत्य धर्मका प्रतिष्ठापनको लागि धर्म अर्थ का कामव आदि चार पुरुषार्थहरूको निरूपण गर्नुभयो विभिन्न राजर्शीहरूका वर्णन गरेर वंश वर्णनहरूद्वारा मानव जातिका विकासका क्रमहरू वर्णन गर्नु हो अनि चारै आश्रमहरू चारै वर्णहरूका विभिन्न मर्यादामा धर्मका स्वरूपहरू स्थापित गर्नुभयो तर उहाँलाई के पुगेन के पुगेन जस्तो लागि राखेको थियो अनि एक दिन पुष्को आश्रममा विराजमान भएर उत्तराभिमुख भएर सरस्वती नदीको तटमा प्रास नाम गरेको आफ्नो आफूले के चाहिँ अब किन कमीको अनुभव भइरहेछ भनेर कमीको अनुभवको कारण पत्ता लगाउन ध्यान सोच्नु बडो सुन्दर किर्तन गर्दै हरिगुण लाउँदै ऋणा बजाउँदै देवी दिननको नाथ दयालज म राधेन्द्र दिननको ना तयालज मन राधे खोलिसकेका थिएन उज्यालो पनि भइसकेका थिएन मिरमिरेमै पहिला एउटा तेज पुञ ओर्दै रहेको देख्नु हो अझ नगिच हो ओर नगिच भयो अलिओरा आएपछि पुरुष आकृति देखियो अझ नगित हुँदै आएपछि बिना धारण गरे जस्तो देखियो अनि एकदमै नगितमा आइपरसँग छलङ्ग्न भएर देवर सिनाएर जीव हुन्छ त्यसपछि उठेर स्वागत सत्ताहरू सम्मान गर्दै आसनमा ल्याएर विराजमान गराउनु भयो पूजन गर्नुभयो वेदन व्यासीले र त्यसपछि वेदन ब्यासीको देखिन अलिकति नहारो भन्नुभएको थियो नाराजीले सुन्नुभयो वेदन व्यासी हुनुहुन्थ्यो प्रफुल्ल हुनुहुन्थ्यो आज किन के कमी रहेर रहे महान रहे। महान काम गर्नुभएको वेदका शाखाहरू विभाजित गरेर वेदन व्याज बनाउनु धर्मशास्त्रहरूको रचना गर्नुभयो महाभारत जस्तो वानमय सत्र पुराण अनेक प्रकारका यी सुन्दर धर्मका व्यवस्थाहरू स्थापित गर्नुभएको छ चारै वर्णका चारै आश्रमका मर्यादाहरू किन खिन्नताको अनुभव गरेँ आज त्यस्तो देख्छु नि म हजुरको मुख आकृतिमा वेदव्यासीले भन्नुभयो देवर मैले ठमाउन सकेको छैन तर ठुलै कुरा मैले केही गर्न बाँकी राखेको छु जस्तो केही छुटेको जस्तो लाग्छ मलाई मैं आपू जान सकिन हजर तो ब्रह्माजी का मानस पुत्र हजुरोका सो देषि नारदी को वेद व्यास अरुण को कमी रहर्मादयिमी तथा वास्तुदेविवर्णिता हजूर ने धर्म अर्थ काम आदि पुरुषार्थ जो उत्साह अनुराग बढ़ने गी विश्व मानव को उद्धार होने गरी भक्ति रवाह बहने रचना कर बाकी वास्तव में जतिसुकै ला ताल इत्यादिले सुसज्जित भएको वाणी होस् तर त्यसमा नाम छैन प्रभुको चर्चा छैन भने त्यो लोकपावन बन्न सक्दैन भवता अनुदित प्राय यसो भगवतो मलम य नै वासो न तो सेतो मान्ने त दर्शन पनि खिल हजुरले धेरै थोक तर भक्तिद्वारा प्रभुलाई प्रसन्न पार्ने कुरा चाहिँ बताउनु भएको छैन त्रै तीर्थ बन्दछन् पवित्र बन्दछ जगत पावन बन्न सक्दछन् चाहे त्यसमा ताल नहोस् लय नहोस् जसमा भगवानका बाणी भगवानका सन्देशहरू भगवानका लिला कथाहरू प्रभका नामहरू अङ्कित हुन्छन्थ मा छन् र जहाँ प्रभुका खालि अरू अरू प्रकारका बोली मात्रै छन् कुरा मात्रै छन् त्यसलाई बायस कौवा तीर्थ कौवाको तीर्थ मानिया छन् त्यसमा हंसाहरू ग्रहण गर्दैनन् तत्सम् तीर्थ हुनु सन्धि मानसा न यत्र हम्स वि राजांशहरू मानस सरोवरमा विहार गर्ने ती दिव्य पक्षीहरू खाडकाहरूमा विश्व पावन बाणी जसमा हरिकथाङकित छन् नामान्ति साधु जसलाई साधु सन्त सत्पुरुषहरू निरन्तर गाईरहनु हुन्छ हो त्यस्तो बाणीले भरिएको त्यस्तै सरसताले हरिभक्तिको महिमा गाइएका त्यसको दिव्य ग्रन्थ हजुर समाधिनुहोस् र भगवान श्री हरिका अनन्त लिला विभूतिहरूलाई याद गरेर मनमा आकलन गरेर समाधिष्ट अवस्थामा दिव्य ग्रन्थ दिनु पर विश्वलाई जस केवल ब्राह्मण होइन केवल क्षेत्रीय होइन केवल वैश्य होइन केवल सूत्र होइन यी चार वर्णभन्दा परका कोही एकदम घिरेको अवस्था भने पनि पनि अखिल बन्धन केवल ब्राह्मण मुक्त न केवल क्षेत्रीय मुक्त वैश्यमुक्तलम शुद्ध मुक्त पालन ग्रन्थको रितिकै चल्ने बित्तिकै जगत गुरु मेद व्यासीका मनमा आयो कि कोही त्यस्ता भए त अहिलेसम्म तल्लो जातिमा जन्मिएर तरेकाहरू कोही छन् त सोध्न मन लाग्यो देवर्षि नारायणीलाई भन्नुभयो ए देवर्षिजी हजुरले चर्चा त गर्नुभयो मानव मात्र तरुन् तल्लो भन्दा तल्लो जात त पनि तरुन् कोही तरे त आजसम्म उदाहरण छ त्यसको बेबरसि नारेदुर हजुरकै सामु यो नारद स्वयं कोही दिन शुद्र बालक भएर पैदा भएको ओ, ओ, ओ हजुरले पनि शुद्र बालक भएर पैदा हुनु पर्यो कसरी नेवर्सिनी त्यो अनौठो घटना सुनाउनु भयो नि त भनेर सोध्नुभयो मानस पुत्र नै भएर पैदा भएको अहिले तर मेरो साथमा एकजना मित्र थिए मित्र गन्धर्वराज तसको नाम थियो हातमा बेडा लिँदै मैले त बेडाधारी हो पनि हामी दुईजना बेडाधारी मित्रहरू यहाँ उहाँ विचरण गर्थ्यौँ हरिभक्तिको प्रचार गर्थ्यौं सर्वत्र एकपटक देवलोक निवासीहरूले एउटा नाटक मञ्चन गरौँ भन्ने प्रस्ताव पारित गरे कुरा कुरो कसले तयारी गर्छ त्यत्रो सानो तयारीले हुन्छ नाटक मञ्चन कलाकारहरूलाई सिकाउनु सघाउनु पर्छ सामग्री संयोजन गर्नुपर्छ नाटकका लागि मञ्च उस्तै तयारी साथ बनाउनु पर्छ त्यत्रो तयारी कसले गर्छ भन्ने कुरा उता होइन यी दुईजना मित्र छैनन् एकदम माझेका कलाकारहरू यी दुईजना मित्र मिल्यो भने सबै तयारी गर्छ चिन्ता नगर्ने यिनैमाथि भार छोडिदिने हामी नाटक गरौँ भनेर देवलोकका निवासीहरू पास गरे र दुईजना मित्रहरू बिना नारीहरू नारदी र गन्धर्भराजको बिचमा यो जिम्मा सुम्प्यो उहाँहरूले तयारी गर्नुभयो सारा व्यवस्था मिल्यो कलाकारहरू पनि सिकाइए सघाइए मञ्च पनि अति भव्य बनो र नाटक मञ्चनको दिन जब आएको थियो त्यस मञ्च जब त्यो मञ्चमा नाटक प्रस्तुत हुन थालो एउटा दृश्य आयो पर्दा उठो सारा आनन्द लिए दृश्यको वाम बाडो प्रशंसा गर्न थालो अर्को दृश्य आयो झन प्रशंसाको पात्र बनो जब नयाँ दृश्य आउँथ्यो पर्दा उठ्दथ्यो त्यो सकिन्थ्यो फेरि पर्दा कस्द थियो अर्को दृश्य आउने बेलामा पर्दा फेरि उठ्दथ्यो यसरी चल्दै थियो दोस्रो तेस्रो दृश्य गर्दै अगाडि बढ्दै गएपछि एउटा दृश्य त यस्तो देखाइदिनुभयो उहाँहरू दुईजनाले सुन्नेहरू सबै देख्नेहरू सबै गद भएर तालीको गडगडाहट गर्न थाल्यो वा वा यस्तो हेरिरहनु पाउनु भनेर भन्न थालो आनन्द सबैलाई आयो तालीको गडगडाहाट सुनेपछि त दुईजना मित्रहरू त एकदम प्रशंसा सन्न पाइयो भने त्यो जति मिठो त केही हुँदैन हुँदैन अरे नि लड्डुन पेडा बर्फी गुलाब जामुन लालमोन चुमचु कुर्चन रसमलाइ बालुसाई अनर्सा ढकनी सेलरोटी त त्यसको अगाडि के हो भक्तमा छन् भगवानको त्यति मिठो लाग्यो त्यसपछि त अर्को दृश्य देखाउने बिर्सिदिनु पर्दा खस्यास्या उठ्दैन अर्को दृश्य देखाउँदैन दे यस्तो भएपछि सबै दर्शकहरू सभासकहरूले हरे नारदजी कहाँ ब्रह्माजीका मानस पुत्र अलिदेखि यसो गन्धर्वहरूको संसर्गमा मित्रको संसर्गमा पुग्ने मितिकै यस्तो भइसक्नुभयो गन्धर्व विद्यामा लट्टु गन्धर्व विद्याको यस्तो मधो को अगाडि बसिया कति दर्शकहरू कति रुचिले सुन्न हेर्न बसिया छन् त्यो प्रवाह रहेन दृश्य देखाउनै बोलेको ल गन्धर्वै हुनु परोस् भनेर स्थापित गरिदिनु त्योभन्दा पछिल्लो पहिलो जीवन त त्यस्तै छन् आरतीको रूपमा थिएँ अब म गन्धर्व जीवनमा थिएँ गन्धर्व राजको छोरो म बढ्दै गए सानोमा जो सुन्दर छ जवानीकोबाट झन सुन्दर हुन्छ म अति सुन्दर थिएँ बाल्य वर्षदेखि मेरो लावण्य मेरो सौन्दर्य देखेर सब प्रशंसा गर्छ कति सुन्दर भारत म जबानी अवस्थामा पुगेपछि त झन् यति सुन्दर भए उप मेरो नाम थियो राजकुमार उप आउनुभयो राजकुमार उपजी आउनुभयो म कुनै क्षेत्रमा पुगेँ भने तर्कमा चिन्थ्यो हेर्नका लागि खाँदै गरेका खान छोडेर पहिरिँदै गरेका पहिरिन छोडेर लगुर्थे मलाई यति सुन्दर बिहान समय बित्दै जाँदाखेरि हाम्रा गन्धर्व लोककाले पनि त्यस्तै गरे देवलोककाले गरे जस्तै हामी पनि एउटा अत्यन्त रोचक प्रेरणादायी सुन्दर नाटक मञ्च गरौं भनेर कुरा उठाए सभा होसिया थियो त्यस्तो प्रस्ताव पारित गरे कसरी गर्ने त जिम्मा चाहिँ कसलाई लिने त्यस्तो भन्दाखेरि उही ममा म मौ उपहर गन्धर्व र राजकुमार गन्धर्वको उपहरणको रूपमा थिएँ कहलिएको ममाथि त्यो कार्यभार सुम्पिदिए मैले बडो जुक्तिले लगनले परिश्रम गरेर सारा व्यवस्था मिलाएँ बाटो राजर्षि देवर्षि कोटिका महात्माहरू सिद्ध मान्य सब प्रकारका योग्यताले विभूषित ज्ञान वृद्ध वयो वृद्ध तपोवृद्ध विद्या वृद्ध सब प्रकारका सिद्धताहरूले परिपूर्ण भएका महापुरुषहरू बस्नु भएको थियो दुवैतिर बिचबाट भएको थियो म त्यस बेला कस्तो मधान्त भएको थिएँ भने गन्धर्वराजको छोरो जवानीमा एकदम हृष्टपुष्ट सबैले तारिफ गरेर आफ्नो सौन्दर्यको मिन गएका म हिँड्दाखेरि दायाँ बायाँ गन्धर्व अराहरू म सँगसँगै हिँड्थे समूहबद्ध अनि जब जब मैले बाटोमा अलि राम्रो लुगा लगाएर पहिरन पहिरेर निस्केर हिँड्ने दिन आउँथ्यो त्यही दिन मलाई दुध पहिलेदेखि पहिरिन थालेदेखि नै सबैले देखिँदै देखि हुन्थ्यो जस्तो लाग्थ्यो भने साइकल चढेर गुजारा गरिराख्ने मान्छेले एकदम मोटरसाइकल चढ्न पायो भने सबैले हेर्दै हुन्थ्यो भनेर ए मोटरसाइकल चढ्ने भएको छैन सबले भनिदियो साइकल मोटरसाइकल त अहिले व्यवहार गराइरहेको कारणले गाडी चढ्ने मौका मिल्यो भने त जम्मैले मैत्र हेर्दै हुन्थ्यो भन्दै खिडकी खोला गर्दै प्रदर्शन मलाई त्यस्तै प्रदर्शन प्रियता थियो दायाँ बायाँ अप्सराहरूले गन्धर्वहरूले हेरेका छन् म मार्गमा हिँड्दाखेरि त्यही इच्छा राख्दि सबैले हेरिदिएको थियो बसन आभूषण धारण गरेर हिँड्थे मलाई त्यस्तो जवानीको मत चढेको बेला थियो अनि नाटक मञ्चन त्यसै बेलामा हुनु थियो जब मञ्चतिर म जान थालेँ एकदम गन्धर्भराजको छोरो समृद्धि पनि थियो यौवनम धन सम्पत्ति प्रभुत्व अभिवेकिता जवानी होस, धन सम्पत्ति पनि होस् हैकम पनि होस् मालिक पनि अनि विवेकहीनता पनि होस् यी चारवटा चिज मध्ये एउटा मात्रै छ त बर्बाद गर्छन् चारवटै जहाँ जम्मा छन् के भन्ने वर्णन गर्ने बाँदर यसै चञ्चल मदिरा पिलाइदिएका चाहन्छ त्यसमाथि बिछेले डङ्क मार भने कस्तो हुन्छ त्यसमाथि भूत चढो भने कस्तो हुन्छ वृष्टि कत्र भूत समावेश यजमा भविष्य के हुँदैन र त्यहाँ भने जस्तै म त एक त जवानी त छँदै थियो गङ्गको छोरो हुँ वैभव सार छँदै थियो त्यत्रा महापुरुषहरू दायाँ बायाँ बस्नु भएको उहाँहरूलाई नमस्कार सम्मान गर्ने शिष्टाचार पनि मैले गरिदिन जाने त्यसको परिणाम त्यहाँ बसेका ती महापुरुषहरूले मलाई स्थापित गरिदिनु भयो हरे देवश्रिजी कहाँ ब्रह्माजीको मानस पुत्र बनेर आउनुभयो नारद बनेर फेरि कहाँ गन्धर्व विद्यामा उल्झन भएर गन्धर्व बनेर आउनु छ यो जीवनमा आइपुगेर त तपाईँको त दृष्टिहीन त भइसकेको को कहाँ छन् कसलाई के गर्नु हो त्यति पनि ख्याल नराख्ने तपाईँ त शुद्राषक बन्नुहोस् जहाँ कुनै संस्कार सिक्न पाइँदैन सभ्यता सिक्न पाइँदैन सत्सङ्ग छैन सब प्रकारले पिछडिएको शुद्ध बालकबाट जन्म भनेर अन्त हेदव्यासजी हे म त्यसपछि शुद्र कुलमा गएर भइरहे मेरो पितामाता एउटा ब्राह्मण परिवारमा सेवा गर्नुहुन्थ्यो म पुत्र मैले जन्म लिने मेरा पिताश्रीको स्वर्गवास भयो टुवरी टु बनेर मैले बाँच्नु पर्यो मेरो विधवा आमाले मेरो पालन गर्नु हो म हुर्किँदै बढ्दै पाँच वर्षको उमेरको भए मेरा मान्छेहरू मेरा पूर्वजहरू मेरा बाउबाजेहरू काला र त्यसैले होला मेरो पनि वर्ण कालो र मेरो आमाले मलाई बोलाउने नाम कालो राख्नु भएको कालो कालो कालो गर म पाँच वर्षको उमेरमा थिएँ त्यस म कालुका पनि जीवनमा आगमन भयो हाम्रो गाउँमा ठुलो मण्डली सन्त मण्डली आयो हाम्रो गाउँमा महात्माहरू त जङ्गम तीर्थ मानिनुहुन्छ <coughs> <coughs> जंगम, जंगम जंगम तीर्थराज हिड़ी यहां वहां पुगिने तीर्थराज महात्मा तस्का तीर्थराज स्वरूप महात्मा को हम गांव में आगमन हो हाम्रो गाउँमा यहाँ उहाँ उहाँ उहाँ सत्सङ्ग हुन थाले हाम्रो गाउँको छटै बदलिदिनु भयो महात्माहरूले हेर्दा हेर्दै कल्पवास क्षेत्र हाम्रो गाउँ प्रयागको क्षेत्रमा कल्पवासका क्षेत्रहरू बन्छन् बनेर ऋषि महर्षि महात्मा बस्ने त्यस्तै बनाऊ हाम्रो गाउँ सारा गाउँवासीहरू जाने महात्माहरूको दर्शन गर्ने पनि गौमाताका भक्त महात्माहरू पनि प्रभुको देख्दै भगवानको मन्दिर सजाउनु उहाँहरूले नृत्य आरती पूजा अर्चना गर्नु मेदव्यासजी देख्दा देख्दै पङ्गत गर्ने भगवानको प्रसाद बाँडेर खाने ठाउँ पनि बन्यो त्यहाँ उत्सव नित्य मंगलमय हरिकर्तन कथा नृत्य गोसेवादिन थाले हाम्रा गाउँका मानिसहरू अनुप्राणित भएर दर्शनार्थी भनेर प्रसाद लिने भनेर गएको गए आएको आए काँती आए, चल्न थालो हुँदा हुँदा मेरी आमाको मनमा पनि आयो अरे कति सुन्दर सत्सङ्ग सरिता महात्माहरूले बगाउनु भएको छ अहिले हाम्रै परिवेशमा आएर यस्तोमा मेरो कालु पनि त पुर्याइदिनु बाँदाखेरि त राम्रो व्यक्ति बन्थ्यो होला ठुलो मान्छे बन्थ्यो होला यसो पनि बुद्धि आउँथ्यो होला राम्रो घर कि कन्यासँग विवाह गरेर मुनातिनातिनाको अनुहार हेरेर धन्य हुन सक्थेँ होली के के के के मेरो आमाको मनमा कल्पना आए मलाई पनि सन्त मण्डलीमा पुर्याइदिने इच्छा हो अनि आफ्ना आश्रयदाता ब्राह्मण देवताहरूले भन्नुभयो ए मेरा मालिक मेरो यो छोराले कालुलाई पनि पुर्याइदिनुहोस् सन्तहरूको संगतिमा यो वञ्च ठुलो मानिस बन्न पाओ मेरी आमाको प्रार्थना देवताहरूले सुनिदिनु हो र म पाँच वर्षको काललाई शुद्र बालकलाई सन्तहरूको सेवामा पुर्याएको म आफ्ना गाउँबाट अब सन्तहरूको मण्डलीमा गएर त्यही कल्पवास क्षेत्रमा गएर सहभागी भाइहरूले त्यहाँ सेवा गर्ने मन भयो मेरो मनमा मैले अनुभव गरेका कुरा जीवनमा अरू त हुन सकोस् नसकोस् सेवा भावना जसको जीवनमा छ म केही गरौँ भगवत सेवाको कार्य बढाउँ आफ्नो जीवनमा सन्तहरू सद्गुरूहरूको सेवातिर लागौ भन्ने भावना जागो जीवनमा भने भन्नु अब त्यो सम्झिनु अब त्यसको जीवनमा भाग्य त पुष्प खिल्ने सेवाको संस्कार रहेछ प्रभु कृपाले दिएको मिलेको म जब सन्तहरूको मण्डलीमा सेवाको लागि पाउ पुगेँ म पुरा त्यहाँ सेवा गर्ने र हर्गाडि बढ्न थालेँ तर मलाई चिन्ता म भित्रको सेवा त पाउँदिन किनकि हाम्रो सामाजिक बनावट अनादिकालदेखि यस्तै छ म जस्ताले भित्रको सेवा पाउँदैन तर मलाई सेवाबाट कसले रोक्न सक्दिनँ म बाहिर सेवा गर्न सक्दिनँ महात्माहरू जुन बाटोको अगाडि स्नान गर्ने जानुहुन्छ म त्यो त्यो जाने बाटो बढार्कुडार गरिदिन्छु काँडा छड्के अनेक प्रकारका घोच्ने कुराहरू छन् यहाँ टिखा तिखा ढुङ्गाहरू हटाइदिन्छु बढार कुणार गरिदिन्छु बाटो साफ गरिदिन्छु त्यो ठुलो सेवा हुन्छ म बाटो बाहिरीबाट गर्न सक्छु म फेरि मेरो पहुँच त म गएर ल्याउन सक्ने ठाउँका फलफुल कन्दमल जे जे हुनु ती ल्याइदिन्छु त्यहाँबाट लकडीहरू ल्याइदिन्छु साना साना बिटा बनाएर यी सेवा कसले रोक्छ र फेरि जहाँ स्वच्छ हुन्छ त्यहाँ बढापडार गरिदिन्छु गएर ओछ्याइ बिछाइमा मद्दत गरिदिन्छु म फेरि जहाँ गौमाताहरूको गौशाला त त्यहाँ कोमल कोमल घाँस खोजेर को गएर हुँदै खुवाइदिन्छु म मच्छर डाँसहरू टोक्ने प्राणीहरूलाई म हटाइदिन्छु घाँस र बनाएर त्यो पनि मेरो सेवा हुन्छ भनेर मैले निश्चय गरेँ अनि बेदुरव्यासजी यी सब सेवाहरू म गर्न थाल्नु भएको थिएन उहाँहरू मनमनै गर पर को को गर गर पर कुरा गर्नुहुन्थ्यो परस्पर सोध्नुहुन्थ्यो होइन कोले यसको सेवा गर्छ कसैलाई हामीले हारिदिया छैन तर बाटो साफ हुन्छ गङ्गा जाने साना साना लकडीका बिटाहरू ल्याएर राखिया हुन्छन् फलफुल कन्दमूल्याहरू राखिया हुन्छन् कसले गर्छ भनेर नदेख्नेहरूले परस्पर कुरा गर्दै हुनुहुन्थ्यो देख्नेहरूले भन्नुभयो होइन थाहा छैन तपाईँहरूलाई त्यो एउटा आएको छैन पुच्छे पाँच वर्षको कालो भन्ने सूत्र भाग हो त्यसैको काम उसैले कति राखेको भन्नु पर्दैन त्यसलाई बडा संस्कारी बालक कस्तो भावना भएको भारत भनेर देख्नेहरू भन्नुहुन्थ्यो मलाई त्यो सुनेपछि झन हौसला बोलन त हुन्थ्यो मेरो म झन सेवा गर्थेँ यसरी मेरो सेवाको क्रम चल्न कोमल कोमल घाँस सुनेर गएर गौमाताहरूलाई खुवाउँथेँ गौमाताहरू पनि बडो स्नेह गरे चाहिँ गर्थेँ मलाई म टाङमुनिबाट छिरेर यता उता उताढो उता गर्थेँ पनि मलाई कुनै डर हुँदैनथ्यो डाँस मचाली भगाइदिन्थेँ म घाँस र मुठा बनाएर सत्सङ्ग कीर्तन भजन भने ठाउँमा कथा हरिकथामा जान्थे यसरी त्यहाँ जा ओछ्याइ बिछ्याइ गरिदिन्थे बढापडा सेवाहरू गर